अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोकभाकाको मित्र रामु रामुआार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण एक सय मेगार्ज अनि हामी यो बसाइ लिएर उपस्थित हुने गर्दछौँ हरेक दिन साँझ सात बजेपछि करिब करिब साँझ साढे सात बजीसम्मको यो बसाइ रहन्छ र कार्यक्रम अर्पण शुभ साँझ मार्फत हामी तपाईँसँग कुराकानी गर्छौँ तपाईँ दिनभर आफ्नो काममा व्यस्त रहनुहुन्छ थकित रहनुहुन्छ र त्यो थकित मनलाई केही हदसम्म भए पनि कुराकानी मार्फत अनि साङ्गीतिक कोशेली मार्फत त्यो थकानलाई कम गराउने उद्देश्य कार्यक्रम अर्पण शुभ साँझको रहेको हुन्छ यो सन्ध्याकालीन प्रहरमा यो साँझलाई अझ शुभ बना हम उपस्थित होने गदौ जिसका आउन का शून्य छप्पन्न पांच त्रिसठी तीन सय बत्तीस अच त्रिसठी ती, तीन सय तेतीस यह दुईटा नंबर अपना सकन मार्फत कार्यक्रम में सहभागी तपाईँ आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि सम्झना अगाडि साथमा सुख कसरी साथ भयो, सु जानकारी अनि तिलकजीको आजको दिन कसरी बित्यो बित्यो अनि कुराक अरू हलचल के भयो आज भोलिपाती काम भइरहेछ है यो सन्ध्याकालीन प्रहरमा क कसलाई सम्झन चाहनुहुन्छ तपाईँ हजुरको लागि धन्यवाद अनि मेरो नजिकै एउटा बहिनी छ बहिनीलाई अनि अर्कै शान्तिमाया वर्जलाई अनि आस्था मनिषा सबिना अनि कुमारी कुमारीको बहिनी कविताको लागि अनि मेरो दिदी सम्झनाको लागि शान्तिको लागि अनि मलाई तिलक भनेपछि नचिनी सम्पूर्ण लाग नमस्कार तिलक तराकबाट आउनुभयो र आफ्नो सम्झना अगाडि बढाएर विधा भइसक्नु भएको छ कोही मित्र फेरि पनि हुनुहुन्छ कुराकानी गरौँ हजुर नमस्कार को बोल्दै हुनुहुन्छ के छ हाल खबर हाम्रो पनि एकदमै ठिक छ अनिताजीको आजको दिन कसरी बित्यो बस बसी बसैमै गयो आजको दिन कसलाई सम्झने कार्यक्रम मार्फत हजुरलाई धन्यवाद मेरो बुवा भाइ दिदी अंकल, अन्टी ता लामा आउनु भएको थियो चैनपुरबाट सम्पूर्ण साथीहरूलाई सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ यो क्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने जानकारी यहाँनिर रह्यो मसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सुशीला तामाङ सुशीलाजीको आजको दिन कसरी बित्यो बस बसी बसैमै कुनै उन्नति प्रगति हुन सकेनन् आज भनेपछि ठिकै छ भोलिका दिनहरू भने उन्नति प्रगतितिर लम्कियोस् शुभकामना है क कसलाई सम्झने आज सुशीलाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार सुशीला तामाङ हुनुहुन्थ्यो कोराकबाट र सम्पूर्ण साथीहरूलाई सम्झना अगाडि बढाइसक्नु भएको छ अब भने भाका बज्ने बेला भएको छ तिनजना मित्रहरूसँग कुराकानी गरेको क्रममा र पृष्ठभूमिमा भाका पनि गुन्जिसकेको छ यस भाकालाई अगाडि बढाउँछु त्यसपछि फेरि पनि तपाईँसँग कुराकानी गर्नका लागि उपस्थित हुनेछु केशमा जुर छ बाबाको आग नै भाको आग नै भाको आग नै भ्यारी बाबाको a ¿Ah? नयाँ साडी लगाई छमछ नाच्नु पियारी तिजको भाका हामीले अगाडि बढायौँ छमछम नचाउने खालको भाका हामीले यहाँनिर जोड्यौँ र आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा यो दिनलाई तपाईँले सभ्य अनि भव्यताको साथमा मनाउनु भयो होला भन्ने आशा पनि व्यक्त गर्छौँ र यो रक्षाबन्धन जनै अवसरमा तपाईँलाई धेरै धेरै शुभकामना कार्यक्रम अर्पण शुभसाँझका तर्फबाट अगाडि बढाउँदै कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी अगाडि बढाउँछौँ हजुर नमस्कार नमस्कार दा। कहा दादा कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट विशाल लामा हजुर विशालजीको खबर के छ सुनाउनुहोस् अब ठिकै भन्नु दादा हजुरको हाम्रो पनि एकदम ठीक छ विशालजी अरे विशालजी हजुर मकवानपुरतिर चाहिँ के के भइरहेछ नि उन्नति त्यो सुना सुनाउनुहोस् न भाइ म त घर चाहिँ मकानपुर हो दादा अनि म गाडीतिर हिँड्दै अहिले चाहिँ कहाँ हुनुहुन्छ खुशी म काठमाडौँ मेरो गुरु हुनुहुन्छ सुमन केती अनि सर्वप्रथम हजुरलाई होइन धन्यवाद अनि गुरु सुमन केसी अनि अर्को गुरु हुनुहुन्छ राज, राजे राजेन्द्र अनि त्यस पछाडि अब घर परिवार अब कोमा हुनुहुने याम लामा एसपी या लामा अनि त्यसै गरी विशाल भनेर चिन्न नहुने चिन्न चिन्ने नचिन्ने सम्पूर्ण सम्झाउन चाहन्छु दादा विशाली आउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने सुटिङ छ नमस्कार हजुर भएको थियो विशाल लामा म कुवनपुरबाट सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाउनु भयो यो क्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा हजुर नमस्कार दादा लामा बिटिरहेको भएन आजसम्म राम्रो मात्रै भएको छ अशोक हुन्छ ककसलाई सम्झने सर्वलाई नै हो दादा धन्यवाद <laughs> अनि कन्ट्रोल रुम हुने दादालाई अनि मेरो घर परिवारलाई अनि मलेसियामा हुनुहुने प्रमाद अङ्कल अनि नारायण सिंह इमान सिंह अनि बहिनीहरू पार्वती मनिषा सबिना भौतिक अनि आकाश अविनाश अनि तिलास अनि बुद्धिमाया दिदी शान्तिमाया अनि चन्द्रमाया अनि कुमार अनि आइतसी अनि मला तीने तीने जी लामा नमस्कार लामा यसै गरी कार्यक्रममा सहभागिता जनाउनका लागि कोही मित्र हुनुहुन्छ भन्ने पनि हजुर नमस्कार से छोटकरीमा झिलिमिली बिन्दास छ हुन्छ यो झिलिमिली बिन्दासको क्रम चाहिँ सधैँभरि चलिरहोस् कहिले पनि नटुटोस् तपाईँलाई यही शुभकामना र कसलाई सम्झने आज धन्यवाद शङ्करजीले सम्झना अगाडि बढाउँदै हुनुहुन्थ्यो टेलिकमको सायद गडबडी रह्यो यहाँनिर उहाँसँग सम्पर्क विच्छेद भइसकेको छ यति बेला भाका सुन्ने बेला भइसकेको छ फेरि पनि यो भाका सुन्छौँ त्यसपछि फेरि पनि तपाईँसँग कुराकानी गर्नका लागि कार्यक्रमको अन्तिम चरणमा उपस्थित हुनेछौँ अरुलाँ लाँ सुलुका गागा ती मिलाँ दिचा दिवाँ जाम तुपनी जाम जाम जाम जाम जाम जाम जाम आई दिखा Música no. कि ये जिला एनित्सा काशिनी बादिन आस्टाइब अगा लेकैश रमा भा यह क्रम में हमी सुन यहाँ झुतली झम झाम अ तीजा में नौलो चलन लिया गरगहना नै चाहिँदैन चाडबाड मनाउनका लागि गरगहना बिना पनि चाडबाड मनाउन सकिन्छ भन्ने सन्देश यस भाकामा रहेको थियो यो सन्देशमूलक भाकासँगै तपाईँलाई फेरि पनि स्वागत गर्नका लागि उपस्थित भइसकेको छु तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार भएको छ विश्वको जुनसुकै कुनामा रहेर रहे पनि यो आवाज तपाईँले सुनिरहनु भएको छ डब्लु डब्लु मार्फत र यति फेरि पनि कुनै मित्र हुनुहुन्छ कुराकानी गरौँ हजुर नमस्कार मेरो पनि एकदमै ठिक छ प्रवीणजी अनि कसरी बित्यो आजको दिन प्रवीणजीको हाँसी खेल्दै बित्यो है राम्रो कुरा हो हाँस्दै दिन बित्नु भनेको होइन र प्रवीणजी हजुर कसलाई सम्झने आज धन्यवाद हुन्छ <laughs> जी आइरहनु होला अहिले पनि नमस्कार आउनु भएको थियो प्रवीण कोराकबाट सम्पूर्ण साथीको लागि सम्झना अगाडि बढाएर विधा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ फेरि पनि इसारा पाइरहेको छु हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ है अनि घर परिवारलाई अनि सरिता बहिनीलाई अघि भर्खर आउनु भएको विचार लामालाई अनि विशेष गरी अनि आरलाई अनि मेरो साथी मिनालाई अनि हिरा लामालाई अनि प्रेम दादालाई फुलमाया दिदीलाई मलाई चिने नचिने सम्पूर्णलाई दादा हुन्छ सपुलाजी आउँदै गर्नु सपना तमाङ खोराकबाट सम्पूर्ण साथीहरूलाई सम्झना अगाडि हामी निकै अन्त्यमा छौँ कार्यक्रममा एकजना अन्तिम मित्रसँग मात्र कुराकानी गर्ने समय छ भन्ने इसारा मैले पाएको छु आजको कार्यक्रमको लागि कहाँबाट को बोल्दै हुनुहुन्छ कमल प्रजा काँकडा एक सिङ्गीबाट काँक्रा भनेपछि मकवानपुर होइन के छ मकवानपुर काँकडातिरको नमस् खबर मोगनपुरतिर अहिलेसम्म ठिकैकै छ दादा अहिलेसम्म राम्रै छ है हजुर कार्यक्रमको अन्त्यमा हुनु छ समय अलिकति कमै छ क कसलाई सम्झने सम्झना अगाडि बढाइदिनु होला मेरो साथीहरू हुनुहुन्छ सा दुर्गा प्रजा अनि मर्कुज प्रजा आइतराम प्रजा अनि पदमपुरमा बस्नु भने साथी माजीको लागि र मलाई चिन्ने मलाई कमल प्रजा भनेर चिन्ने नचिने सम्पूर्णको लागि हुन्छ कमलजी आउँदै गर्नु होला अहिले मैले छुट्टिन्छु नमस्कार काँक्रा एक सिलिङ्गेबाट कमल प्रजा आउनुभएको थियो सम्पूर्ण साथीको लागि सम्झना अगाडि बढाउनु भयो यही कुराकानी सँगसँगै आजको लागि कार्यक्रम अर्फ शुभ यो समय सकिसकेको छ नौजना मित्रहरूसँग कुराकानी गरे। कुराकबाट तिलक तमाङ चैनपुरबाट अनिता लामा कुराकबाट सुशीला तामाङ मकवानपुरबाट विशाल लामा कुराकबाट अशोक लामा कुराकबाट शङ्कर मोक्तान कुराकबाट प्रवीण कुराकबाट सपना तामाङ र अन्त्यमा काँकडा एक सिलिङ्गेबाट कमल प्रजा जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अन्त्यमा फेरि पनि जनै रक्षा बन्दनको तपाईँलाई शुभकामना अगाडि बढाउन चाहन्छु रक्षाबन्धनको अवसरमा तपाईँलाई शुभकामना अगाडि बढाउँदै साथमा एउटा जानकारी पनि भोली कार्यक्रम गाई जात्री विशेष रेडियोहरू पनि एक सय चार थक्लो पाँच मेघार्जमा बिहान एघार बजेको समाचार पछि करिब चार बजेसम्म निकै रमाइलो कार्यक्रम सञ्चालन हुँदैछ सो कार्यक्रम मा तपाईँले सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै एक दिनसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षाबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद जाँदा जाँदै ए सानो पारखाना मानि जान्छु तिजाको दरखाना यो भाकालाई अगाडि बढाउन चाहन्छु केशव शर्मा अनि सीता कणीको आवाजमा यही भाकासँगै तपाईँको लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार तिमी माइट जाँदा मैले गर्दा नि हो आज को दर्पण सुनो हो